तपाई सुन्दै हुनुहुन्छ साइक विज्ञान नेटवर्क द्वारा तयार पोडकास्ट कार्यक्रम मनोजिज्ञासाको मनोजिज्ञासा हरेक साताको शनिवार बेलुकी सभा पाँच बजेदेखि बजे बजेसम्म प्रसारित हुन्छ मात्र उज्यालो नाइन्टी नेटवर्कमा साथी, US को, नेपाल को, साथ नेपाल को सुजन स्वागत छ हामी हरेक साता विभिन्न खण्डमा मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउँछौ गएको अङ्कमा हामीले पहिलो खण्डमा अभिभावक र बाल बालिका बीच हुने सम्बन्धको बारेमा छलफल गर्यौँ त्यसपछि दोस्रो खण्डमा कानुनको द्वन्दमा परेको बालबालिकाको बारेमा चर्चा गर्यौँ र अन्त्यमा अभिभावकले आफ्नो सन्तानलाई कस्तो व्यवहार देखाउनुपर्छ भनेर साइक विज्ञान टिप दिउ साथी हामीलाई सुन्दै हुनुहुन्छ भने र आफ्नो मनमा उत्पन्न समस्याको बारेमा जिज्ञासा छ भने अन्ठानब्बे साठी कुनै पनि समयमा एसएमएस गर्न सक्नुहुन्छ र हाम्रो इमेल ठेगाना मनोजिज्ञासा एट इमेल पनि पठाउन सक्नुहुन्छ हामी हरेक महिनाको अन्तिम शनिबार यसै समयमा एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईँको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौ साथी तपाई कतिको ध्यान गर्नुहुन्छ ध्यान गर्दा, मा मा गर्दा के मानसिक रूपमा फाइदा हुन्छ आज हामी यसकै सेरोफेरोमा रहेर कुराकानी गर्छौ कार्यक्रमको पहिलो खण्डमा ध्यान गर्दाको मनोवैज्ञानिक फाइदाहरू के के होलान् के यसको आध्यात्मिक धार्मिक कारण मात्र छन् कि यसको मनोवैज्ञानिक पाटा पनि छन् यस्ता प्रश्नहरूमा अन्तर्निहित रहेर हामी कार्यक्रम अगाडि बढाउँछौँ सुजन आज हाम्रो पुरै कार्यक्रम ध्यानमै केन्द्रित हुन्छ किनभने हाम्रो दोस्रो खण्ड पनि ध्यान सम्बन्धित नै छ हो कृपा हामी यस्तो ध्यानविधिको चर्चा गर्न गइरहेका छौँ जसले मनोविज्ञान र मानसिक स्वास्थ्यको क्षेत्रमा आफ्नो छुट्टै पहिचान र उपयोगिता हासिल गर्न सफल भएको छ अङ्ग्रेजीमा त्यसलाई माइन्डफुलनेस विधिर भनिन्छ यो अहिले दिन प्रतिदिन एकदमै लोकप्रिय बन्दै गएको छ यसको लोकप्रियताको कारण र यसले मानसिक स्वास्थ्यमा कस्तो असर पार्छ त भन्ने कुराको चर्चा हामी कार्यक्रमको दोस्रो खण्डमा गर्छौं कार्यक्रमको तेस्रो खण्डमा चाहिँ हाम्रो नियमित साइक विज्ञान टिप पनि छ जसको लागि साथीले हामीलाई अन्तिमसम्म सुन्नुपर्ने छ कृपा तिमी कतिको ध्यान गर्छौँ म पनि कहिले काहीँ फुर्सद पाउँदा गर्छु तर मजाले गर्न पाइरहेको छैन ध्यानको छुट्टै आध्यात्मिक र धार्मिक पाटा होला तर हामी आज ध्यानको मनोवैज्ञानिक पाटोको चर्चा गर्न गइरहेका छौ सुन ध्यान भन्ने बित्तिकै तिम्रो दिमागमा झट्ट के आउँछ ध्यान भन्ने मेरो दिमागमा शान्त वातावरणमा सेरिम्पृ साँच्चै के होला भन्नाले आफ्नो दिमागलाई केही कुरामा एकाग्र बनाउनु हो जस्तो लाग्छ मलाई मनोविज्ञानमा के भनिन्छ भने ध्यान भनेको चेतन मनले अर्धचेतन मनको अन्वेषण गर्नु हो हामी उठ्दा सुत्दा सपना देख्दा नसामा हुँदा हाम्रो दिमागको चेतना विभिन्न अवस्थामा हुन्छन् गर्दा ध्यानो चेतना यस्तो अवस्थामा हुन्छ जसमा हामी एकदम आराम र आनन्दित हुँदाखेरिको अवस्थामा अनुभव गर्दछौ त्यसैले मनोविज्ञानले परिभाषा गर्दा यो एस्तो विविध तरिका हो जसको प्रयोगले गर्दा हाम्रो चेतना र एकातामा वृद्धि गराउँछ राम्रो परिभाषा दिजन पक्कै पनि यो परिभाषाले साथीलाई ध्यान भनेको के हो भन्ने बारेमा प्रश्न पारे होला कृपा फेरि ध्यान गर्ने थुप्रै विधि र तरिकाहरू छन् पोलिटी कसैलाई आँखा चिम्म गरेर नै ध्यान गर्नुपर्छ भन्ने छैन है हो नि सुजन त्यस्तै विभिन्न ध्यान विधि मध्ये विपासना ध्यान विधि एकदमै लोकप्रिय छ जसको हामी आज चर्चा गर्न गइरहेका छौ ध्यानको परिप्रेक्षमा हामीले मोहन पोखरी बुढानीकण्डस्थित धर्म श्रिपना ध्यान केन्द्रमा एक गुरूसँग विपसनाको बारेमा कुरा गरेका थियौं आउन उहाँसँगको कुराकानी सुनाउन त है स्वागत छ भनेको चाहिँ कस्तो भने जुन यथार्थ कुरो छ नि जुन सत्य कुरो छ त्यसलाई एज इट इज हेर्ने यथाभूत ज्ञान दर्शन जुन छ त्यसलाई नै विपक्ष भनिन्छ र यसलाई अर्को भाषामा भन्दाखेरि चाहिँ विशेष पश्य विशेष विपक्षेन भनिन्छ त्यसलाई विशेष भने जुन चिजलाई विशेष प्रकारले हेरिन्छ त्यसलाई नै विभसेन भनिन्छ जस्तो पश्यन भने हेर्नुभयो विपक्षेन भने विशेष प्रकारले हेर्नुभएको हुनाले यसलाई चाहिँ विपक्ष यसमा खासमा के के कार्यक्रम हुन्छन्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 हामी किन दुःखी हुन्छौँ त भन्दाखेरि हामी आफ्नै कारणले दुःख हुन्छौँ हाम्रो आफ्नै कारणले भन्दाखेरि हाम्रो विकारहरू छ मन शुद्ध छैन मन शुद्ध छैन हामीलाई चाहिँ यो रागद्वेष मोह जुन चाहिँ छ जस्तो भनौँ एउटा भयहरू छ बासनाहरू छ अब यसले यस कारणहरूले गर्दाखेरि हामी दुःख अब त्यो यदि मनबाट चाहिँ सबै हटाउन सक्यो र मनलाई निर्मल बनाउन सक्यो कि यो मान्छे चाहिँ अटोमेटिकली चाहिँ सुखी हुँदै जान्छ भनेपछि दुःख निवारण हाम्रो विपसनाको एउटा मुख्य उद्देश्य चाहिँ भयो यस्तै कस्ता खालका मानिसहरू आएको पाइयो विपसनामा अब यो चाहिँ के हरेक तबकाका मानिसहरू मतलब यो ऊ भन्ने छैन हरेक तबकाका मानिसहरू अब भनौँ विदेशीहरू विदेशीहरू अब हरेक कन्ट्रीबाट झन् 22 बाइसवटा मुलुकबाट चाहिँ हरेक शिविरमा आइरहेका हुन्छन् र अहिले चाहिँ अलिकति कम विदेशीहरू जहाँ पचास साठीजना हुने ठाउँमा अहिले चाहिँ हाम्रो दस पन्ध्रजना चाहिँ छन् यो भूकम्पपछि यो चाहिँ अलिकति उहाँहरूलाई ऊ पनि अलिकति ऊ सुख सुविधा भौतिक गर्दाखेरि अलिकति कमाउनु भएको छ नत्र भने विभिन्न देशका चाहिँ र विभिन्न भाषाभाषीहरू आउनुहुन्छ र यसपछि आफ्नो हाम्रै नेपालमा पनि विभिन्न जातका वर्णका लिङ्गका व्यक्तिहरू आउनुहुन्छ किनभने यो यसको लागि मात्रै भन्ने छैन यो बच्चाहरू जस्तो हाम्रो बाल शिविरहरू पनि चल्छ यहाँ बाल शिविरहरू आठ वर्षदेखि लिएर बाह्र वर्षसम्म बाह्र वर्षदेखि पन्ध्र वर्षसम्म त्यस्तै बाह्र वर्षदेखि सत्र वर्षसम्मको र यस्तो चाहिँ विभिन्न चाहिँ एज ग्रुपका तिनीहरूलाई पनि यो विद्या सिकाइन्छ भनेपछि विभिन्न तब्काका मानिसहरू आएको पाइयो अब खासमा किन आउँदो रहेछ नि त विपासनामा मानिसहरू आखिरी मान्छे त यही हो भने दुःखी नै छ नि त्यो कुनैलाई भएर दुःख छ कसैलाई नभएर दु ख छ होइन दुवै थरी दुःख छन् आखिरी अब कसैलाई चाहिँ भनौँ अब संसारी चाहिँ अरे यो भन्छ नि यो, यो संसारी जुन वन्धन छ नि अब त्यसबाट छन् दु छ अब कोही चाहिँ भन्छन् होइन अब मुक्ति कसरी पाउने यो जन्म मरणबाट कसरी मुक्ति पाउने होला भन्ने त्यसमा चाहिँ खोजीमा लागेका हुन्छन् कोही केही नभए पनि अब रिस राग मात्रै चाहिँ हरि घट्दै पनि हुन्थ्यो भन्नेमा हुन्छन् कोही भन्छन् अब नसा पत्तामा लागेका छ कसरी पत्ता चाहिँ छुटकारा हुन्छ भन्ने त्यसमा लागेका छन् त्यो सम्पूर्ण दुःखबाट मुक्त हुनुको लागि र विभिन्न खालका मानिसहरू एकचोटि जाउँ नि त कस्तो रहेछ भनेर चाहिँ आइरहेका हुन्छन् तर हामीहरू चाहिँ यहाँ कुनै रोग निको पार्ने उद्देश्यले यो विद्या सिकाउँदैनौँ यो विवेचना चाहिँ कुनै रोगको लागि चाहिँ होइन यो चाहिँ यहाँ यो चाहिँ कस्तो भने यो मनलाई चाहिँ निर्मल बनाउने विद्या हो जस्तो रामदेवको योग सिकायो भने उसले चाहिँ शारीरिक सङ्गठन र शारीरिक चाहिँ यो एक्सर्साइज कसरत सिकाउनुहुन्छ तर यसमा चाहिँ मनको एक्सर्साइज मनको कसरत सिकाइन्छ र मनलाई यो कसरी <coughs> बसमा गर्ने <coughs> हाम्रो मनमा बस मन बसमा नभएको कारणले हामीले दुःख पाइरहेका छौँ यसलाई बसमा पार्ने र कसरी मनलाई एकाग्र बनाउने अब यसलाई मनलाई बसमा पार्ने र एकाग्र मात्रै बनाउने होइन कि विवसाको विवेचनाको उद्देश्य ध्ये भनेको यसलाई निर्मल पनि बनाउने हो मनलाई अब यो मनलाई कसरी निर्मल बनाउने यो नै खास कुरा सिकाइन्छ अब जब मन निर्मल भइसक्छ मन निर्मल सफा भइसकेपछि कयौँ साइकोसोमेटिक डिजिज भन्छौँ हामी यो साइकोसोमेटिक डिजिजहरू त मोस्टली सेभेन्टी एइटी पर्सेन्ट त हाम्रो चाहिँ त्यही उसँग जोडिया हुन्छ मनसँगै जोडिया मनको कारणले उत्पत्ति हुन्छ र जब मन, मन चाहिँ निर्मल भइसक्छ त्यसको चाहिँ अटोमेटिकली यो चाहिँ उसको चाहिँ यो रोगहरू निको हुँदै जान्छन् जस्तो असाध्यै ठुल्ठुला रोगहरू चाहिँ अब यसबाट निको हुन्छ म भन्दिनँ तर यो सानो कारणले भएका त्यो रोगहरू चाहिँ यसले चाहिँ निको पढाउँदै लैजान्छ विपासना कसरी गरिन्छ यसका कुनै सटन कार्यविधि अथवा टेक्निक छन् कि अनि टेक्निक त छन् टेक्निक त यसलाई चाहिँ मैले तपाईँहरूलाई चाहिँ यसको लागि चाहिँ यो थ्योरिटिकल्ली सिकेर यो चाहिँ जान्दै जान्दैन किनभने यो चाहिँ थ्योरिटिकली थे सिकेर मान्छेले गल्ती गर्यो भनेदेखि यो त चाहिँ त्यसले दुन दिने फाइदा हो यसबाट यसबाट पानी फाइदाको सट्टा उसले बेफाइदा चाहिँ भोग्नुपर्छ यहाँले चाहिँ शिविरमा धेरै बिपासना गर्न आएको देख्नुभयो विपासना सकिसकेपछि मानिसहरूमा के के परिवर्तन आएको पाउनु भयो कि चाहियो चाहियो चाहियो कि चाहिएन चाहिएन चाहिएन चाहियो अब कुनै चाहिँ कसैले चाहिँ मेरो तारिफ गऱ्यो भने म एकदम दङ्ग खुसी हुन्छु र ओहो यो चिज त चाहियो मलाई तारिफ चाहियो भन्ने हुन्छु कसैले गाली गऱ्यो भने यो चिज त मलाई चाहिएन भन्ने हुन्छ राग र द्वेष भन्नुभएको यो विद्यामा अब यो चाहियो र चाहिएनको चाहिँ जुन द्वन्दमा हामीहरू फसिरहेका छौँ अब त्यसबाट चाहिँ हेरे यो मुक्त हुने अब त्यो लाखौँ लाख यति छ यति छ कि संस्कार भन्छौँ हामी जुन पूर्व संस्कारहरू विकारहरू भनौँ यदि सी तो टन का टन मुरी मुरी कति से कच्चे कस सक तर यु विद्या जब गन थाल्च यहाँ दस दिन बस्ता खिप कहीं ना के घट् उसको अभी घटे उसे एकदम जीव हलुक्का होने मन प्रफुल्ल होनी खुशी होनी अना तिना कु असर पर्थे तो कुरो नुरा हो स्वयं आप दस दिन में एट के अनुभूति अब हुनु त अब दस दिनमा एउटा खाका मात्रै यो यो विधि कसरी गर्ने हो यसलाई चाहिँ एउटा चाहिँ हेरी सिकाइन्छ र त्यो चाहिँ उसले एकदम चाहिँ हेरी यो उसले घरमा बिहान बेलुका बिहान बेलुका सही तरिकाले कमसेकम एटलिस्ट एक वर्ष भन्नुभएको छ गुरुजीले एक वर्षसम्म चाहिँ यसलाई चाहिँ अधिष्ठान गरेर उसले चाहिँ सिक्यो भने अनि त्यसपछि उसले आफैले थाहा पाउँछ आफैलाई ज्ञान हुन्छ ए यो विद्यालय मलाई यो फाइदा भयो म पहिले यस्तो सर्ट टेम्पर्ड मान्छे थिएँ छिटै रिसाउँथेँ कसैले केही भनेको म झारकिन्थेँ रिसाउँथेँ अब त्यो मेरो बानी घट्यो अब मेरो अफिसमा काम गर्दाखेरि साथीभाइहरूसँग म एकदम कस्तो व्यवहार गर्थेँ अब त्यो व्यवहार फरक हुन्छ घर परिवारमा पर चाहिँ कस्तो थिएँ म त्यो फरक हुन्छ उसको खानपिनमा त बिल्कुलै फरक हुन्छ त्यो चाहिँ एकदमै चाहिँ फरक हुन्छ कति अब नसालु पदार्थ सेवन गर्ने व्यक्तिहरू अब उसको छुट्छ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 तर जब उसले आफूलाई चिन्दछ ए यो रहेछ सत्य कुरो त यो रहेछ है भनेर जब उसले सत्य चाहिँ पत्ता लगाउँछ चा। त्यसपरिको अटोमेटिकली आफ्नै आफैमा रमाउने खालको आफैमा रमाउने अनि आफैमा चाहिँ हेरि खुसी हुने र आफ्नै कारणले है यो संसारमा मान्छे दुखी किन हुन्छ भन्दाखेरि भनौँ एउटा उदाहरण दिउँ मान्छेले गाली गर्छ अरूले गाली गर्छ गाली गऱ्यो भनेदेखि उसले त हामीलाई दुःखी होस् भनेर नि गाली गर्छ तर उसको गालीलाई हामीले चाहिँ यदि लिँदैनौँ भने स्वीकार गरेनौँ भने उसको गाली त उहीसँग रहन्छ अनि म किन त्यसबाट कारणले दुःखी हुने र ऊ दुःखी त उही होस् भनेर भयो भने उसले दुःख हुँदैन त्यस यो विविद्या यदि कसैले सिक्यो भनेदेखि के चाहिँ उसले प्राप्त गर्छ त ज्ञान भने मेरो दुःखको कारण पनि मै हुँ सुखको कारण पनि मै हुँ त्यस कारण मलाई सुखी कसैले पनि बनाउन सक्दैन दुखी कसैले पनि बनाउन सक्दैन म आफ्नै कारणले दुःख हुन्छु आखर आखै आफ्नै कारणले चाहिँ सुखी हुन्छु भन्ने चाहिँ उसलाई ज्ञान हुन्छ त्यस यो आफ्नो लागि आफ्नो समय बिताउनु अत्यावश्यक नै छ अब विपसनाको मनोवैज्ञानिक रूपमा फाइदा चाहिँ के के हुन्छन् अब म मनोवैज्ञानिक रूपमा मैले त्यही नै भने यो साइकोसोमेटिक डिजिजहरू जति छन् त्यो त यसलाई चाहिँ सेभेन्टी एटी चाहिँ जति हाम्रो मनसँग जोडिया हुन्छन् अब मनले चाहिँ एउटा कल्पना गर्छ त्यो कल्पना गर्न साथ ओहो मेरो त्यो औँला दुख्यो भनेर तपाईँ कल्पना गर्न हो टर्न थाल्नुभयो थाल्नुभयो भनेदेखि यो चाहिँ त्यो दुखेरै आउँछ त्यो यस्तो मनोवैज्ञानिक वास्तवमा दुखिया हुँदैन तर उसले काल्पनिक रूपले दुखाइराख्या हुन्छ अब मेरो टाउको दुख्यो टाउको दुख्यो टाउको दुख्यो भन्यो भने उसले टाउको नदुख्या टाउको पनि टुक दुखाइराख्या हुन्छ यस्तो मनोवैज्ञानिक पाराले जुन चाहिँ हेरी हुने रोगहरू हुन् तिनीहरू चाहिँ यसलाई एकदमै किनभने यथावत हेर्न थाल्दछ यथावत हेर्न थालिसकेपछि त्यसलाई सत्य चाहिँ उसले पत्ता लगाउँछ अनि त्यसपछि उसको चाहिँ त्यो दुःखबाट मुक्त हुन्छ जस्तो म एउटा सानो उदाहरण यसमा के दिन चाहन्छु भने जस्तो यसमा यो मान्छेहरूले जब विवेसना गर्न थाल्छ जस्तो उसको विभिन्न नसा पत्ता गर्ने बानी चाहिँ नसाल पदार्थहरू सेवन गर्ने बानी स्वत हर्छ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 जब उसले व्यवस्था गर्न थाल्छ र उसले आफ्नो शरीरको नेचुरल सम्वेदना प्रकट गर्छ त्यो संवेदना चाहिँ त्यो नसालु पदार्थको संवेदनाभन्दा धेरै स्ट्रङ हुन्छ धेरै बलियो हुन्छ अनि जब बलियो हुन्छ भने अटोमेटिकली त्यो कमजोर सेन्सेसन चाहिँ उसको छुट्दै जान्छ जा। यसरी नै उसको चाहिँ बिकारहरू हट्दै जान्छ यसै जा। गरी यसको आध्यात्मिक रूपमा कतिको महत्त्व छ मनको शान्ति त भयङ्करै चाहिँ हेर यसले त दिइहाल्छ त्यसले यसको उपाध्ययता भनेकै यो संसारी दुःखबाटै नै चाहिँ मुक्त हुने हो भनेपछि त होइन अब यसमा चाहिँ अब उसलाई अशान्तिबाट छुट्नु नै हो यो संसारबाट मुक्त नै हुनुभयो तर यहाँ भगवान्ले के भन्नुभएको छ भने यो यदि अभ्यास गर्दै गर्दै जान्छ भने यस्तो अवस्थामा पुग्छ मन यति निर्म हुँदै जान्छ निर्मल हुँदै जान्छ उसको विकार यति घट्दै जान्छ यति घट्दै जान्छ र जब त्यो सकिन्छ सकिएपछि ऊ यस्तो चाहिँ ऊ निर्वाणमा पुग्छ निर्वाणिक अवस्था भनेको कस्तो भने उसलाई फेरि पुनर्जन्म हुनुपर्दैन उसको जन्म मृत्युबाट ऊ मुक्त हुन्छ अब यस्तो विद्या भएको हुनाले आध्यात्मिक पनि भन्न सकिन्छ यसले आध्यात्मिक महत्त्व पनि राख्छ अब विपासनालाई दैनिक जीवनमा चाहिँ कसरी उपयोग गर्न सकिन्छ त्यो त यो यदि दैनिक जीवनमा उतारेन भने त यो विद्यै भएन यो दा उतार्नुपर्ने आफ्नो धारण गर्नुपर्ने र दैनिक जीवनमा जीवन प्रयोग गर्नुपर्ने अब यसलाई चाहिँ प्रतिक्षण यसलाई चाहिँ कस्तो छ भने यहाँ के सिकाइन्छ भने मान्छेलाई प्रत्येक क्षण होस् सजग रहनलाई सिकाइन्छ र म के गरिरहेछु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 एकदम चाहिँ आवश्यक छ र त्यसको यो पहिलो खुड्किलो भनेको नै यही हो भनेपछि विपासना प्रत्येक दिन प्रत्येक क्षणमा चाहिँ गुरु अब हामी अन्त्यमा आइसकेका छौँ कि छुट्याएका कुरा जुन हाम्रो श्रोतालाई विपासनाको बारेमा जानकारी दिनको लागि अब एकचोटि यो चाहिँ प्रत्येक मान्छेले चाहिँ एकचोटि प्रयास गर्नु जरुरी हुन्छ यो कुनै सम्प्रदायमा जाने विद्या होइन यसमा यो विद्यामा लागेर तपाईँ हिन्दू बन्नुहोस् बौद्ध बन्नुहोस् क्रिस्चियन बन्नुहोस् होइन जो जुन ध छ त्यसले असल मान्छे बनाउन सिकाउने हो यसले यो विद्याले त्यस यसमा चाहिँ असल मान्छे बन्नुहोस् असल मान्छे बनेर तपाईँ असल हिन्दू बन्नुहोस् असल क्रिस्चियन बन्नुहोस् असल बौद्ध बन्नुहोस् असल फारसी बन्नुहोस् असल मुस्लिम बन्नुहोस् अब त्यसले चाहिँ हेरि समाजलाई यो विश्वलाई केही दिन दिनसक्छ त्यस कारण चाहिँ यो प्रत्येकले गर्नुपर्ने चाहिँ आफूलाई चिन्न आफू प्रत्येक राम्रोसँग <laughs> हामीले गुरुबाट विपसना ध्यानको परिचय उद्देश्य फाइदा र यसको तरिकाको बारेमा थाहा पायौं कृपा तिमीले याद गर्यो अघि गुरूसँगको कुराकानीमा गुरुले विपसना ध्यान गर्दा मनलाई निर्मल बनाउँछ भन्नुभयो साँच्चै ध्यान गर्दा त्यस्तो होला र त्यो अलि आध्यात्मिक कुरा लाग्यो सुझन यसको बारेमा मलाई थाहा भएन मनोजिज्ञासाको नौं अङ्कमा आफूसँग आफैले समय बिताउँदाको महत्व र फाइदाको बारेमा कुरा गरेका थियौं ध्यान पनि आफूसँग आफैले समय बिताउने एउटा माध्यम हो त्यसैले ध्यानले हाम्रो दिमागी एकाग्रता बढाउँछ हाम्रो सम्झने शक्तिमा बढावा दिन्छ र समस्याको समाधान गर्ने क्षमतामा पनि वृद्धि गराउँछ गुरुले भन्नुभयो जस्तो साइकोसमेटिक लक्षणहरू जुन मानसिक तनावले उत्पन्न हुने शारीरिक प्रतिक्रियाहरू जस्तै शरीरको विभिन्न अंग दुख्नु ग्यास्ट्रिक हुनु आदि समस्याहरूको ध्यान गर्नाले समाधान पनि हुन्छ वैज्ञानिक रूपमा के प्रमाणित भइसक्यो भने ध्यानले हाम्रो धैर्यता बढाउँछ तनाव कम गर्छ हाम्रो ज्ञानेन्द्रीय अङ्गहरूमा हाम्रो नियन्त्रण बढाउँछ रिस कम गर्छ भावनात्मक सम्वेगहरूलाई नियन्त्रणमा पनि लिन धेरै मद्दत गर्छ अब भने हामी कार्यक्रमको दोस्रो खण्डमा एउटा ध्यान विधि जुन मानसिक स्वास्थ्यमा लागेका मानिसहरूको लागि आजकल विशेष चासोको विषय भन्न पुगेको छ त्यसको बारेमा चर्चा गर्छौ तपाईँ उज्यालो नाइन्टी नेटवर्कमा कार्यक्रम मनोजिज्ञासा सुन्दै हुनुहुन्छ हामीसँग अरू सामग्री बाँकी नै छन् उज्यालो सुन्दै गर्नुहोला उज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा तयार पारेको कार्यक्रम मनोजिज्ञासामा तपाईँलाई हामीले बारेमा कुरा गर्छौं अब, गर अब हामी ध्यानको एक विधि जसलाई अङ्ग्रेजीमा माइन्डफुलनेस भनिन्छ त्यसको बारेमा कुरा गर्दैछौ अघि पनि हामीले भन्यौँ कि आजकल माइन्डफुलनेस मानसिक स्वास्थ्यमा तात तातो विषय भएको छ अनुसन्धानकर्ताहरूले यसको र मानसिक स्वास्थ्यको के सम्बन्ध छ त भन्ने बारेमा अनुसन्धान गरेका छन् र कतिपय अनुसन्धान अहिले पनि चलिरहेको छ र ती सबैजसो अनुसन्धानको निष्कर्ष चाहिँ माइन्डफुलनेस र हाम्रो मानसिक स्वास्थ्य बीच निकै नै सकारात्मक सम्बन्ध छ भन्ने कुरा देखिएको छ माइन्डफु भनेको के हो र यसबारे थप कुरा जान्नका लागि हामीले नर्विक हस्पिटलमा कार्यरत साइकोथेरापिस्ट र क्लिनिकल हिप्नोथेरापिस्ट रोजिना मानन्दर जो अप्लाइड बुद्धिज्म विषयको विद्यार्थी पनि हुनुहुन्छ उहाँसँग भेटेर कुराकानी गरेका थियौं अबको पालो उहाँसँगको कुराकानी यहाँलाई स्वागत छ धन्यवाद कृपा आज हामी माइन्डफुलनेसको बारेमा कुरा गरिरहेका छौँ माइन्डफुलनेसलाई so, सरल भाषामा चाहिँ कसरी बुझ्न सकिन्छ ओके सरल okay, भाषा भन्दाखेरि चाहिँ जनमानसले बुझ्ने होइन बच्चादेखि लिएर वृद्धसम्म होइन uh, मेरो विचार मेरो अध्ययनमा चाहिँ मलाई के लाग्छ भनेदेखि माइन्डफुलनेस भनेको चाहिँ कुनै पनि कुरालाई कुनै पनि सोच अथवा होइन साङ्गिक हरेक कुरालाई चाहिँ नन जजमेन्टली राम्रो पनि होइन नराम्रो पनि होइन नन जजमेन्टली एक्सेप्ट गर्न सक्नुलाई नै माइन्डफुलनेस भन्छ जस्तो लाग्छ यो माइन्डफुलनेस अरू ध्यानबाट चाहिँ कसरी फरक छ ओके माइन्डफुलनेस अब ध्यानको बारेबर मलाई सोध्नुभयो भने मलाई खासै त्यति राम्रो चाहिँ थाहा छैन होइन ध्यानभन्दा हामी साइन्टिफिकली बुझ्नुपर्दा चाहिँ बिङाद प्रेजेन्ट भन्छौँ भन्दाखेरि चाहिँ अब ध्यानको हिस्टोरिक इभिडेन्सहरू हेर्ने भने हिन्दुइजमबाट आउँछ भन्दाखेरि माइन्डफुल्नेस चाहिँ बुद्धिज्मको कन्सेप्टबाट आउँछ माइन्डफुलनेस चाहिँ अब जस्तै भनौँ न अब दुःखको निरोध हुन्छ भन्ने तरिका मध्ये चाहिँ आठवटा तरिका मध्ये चाहिँ माइन्डफुलनेस एउटा तरिका हो तपाईँको विचारमा चाहिँ यो दैनिक जीवनमा अभ्यास गर्नु मिल्छ कि मिल्दैन एकदमै राम्रो प्रश्न है कृपा यसमा चाहिँ दैनिक जीवनमा त झन् मजाले युज गर्न मिल्छ जस्तै ध्यानमा ध्यान गरे जस्तै ध्यान आफ्नो ठाउँमा एकदमै राम्रो छ ध्यान बस्नको लागि भनौँ न mm -hmm. अब ना। ना, वा, वा, हुन त ध्यान भनेको एक चुप्पलाएर पनि बस्नु पर्दैन होइन वा वाकिङ मेडिटेसन हुन्छ होइन यताउता हुन्छ तर दैनिक जीवनमा किन युज गर्न सकिन्छ भने मान्छेले जस्तै खाना पकाउँदाखेरि तपाईँको सम्पूर्ण ध्यान ध्यान तपाईँको अब ध्यान त नभनौँ अवेरनेस तर खाना पकाउनुमा जानु होइन तपाईँ भाँडा माझिरहेछ भनेदेखि तपाईँ टोटल्ली भाँडा माजेको हुनुपऱ्यो कि तपाईँले होइन चिया खाइरहेछ भनेदेखि टोटल्ली तपाईँको अवेरनेस त्यो चिया खानुमा त्यसको मिठासमा चिनी कति छ चिनीको स्वादमा होइन त्यो तातोपना छ कि होइन चिसोपना छ कि ठिक्क छ हो त्यो अवेरनेस चाहिँ हुनुपऱ्यो कि हजुर जस्तै म्याम यो माइन्डफुलनेस आजकल एकदमै चर्चित विषय छ यो किन यति चर्चामा आयो होला हुन mm -hmm. त जुनैसुकै पनि चर्चाको विषय चाहिँ वेस्टबाटै आउँछ जस्तो mm -hmm. वेस्टमा मैले बुझ्दाखेरि अहिले रिसर्चको माध्यम मा ठाउँ ठाउँमा रिसर्च गरेर थोरै मात्र mm -hmm. म मा वेस्टमा चाहिँ पुरा यो बजबर जस्तै भइसक्यो अरे कि माइन्डफुलनेस माइन्डफुलनेस माइन्डफुलनेस भन्छ अरे होइन हो mm -hmm. कता कता वेस्टबाटै आएको यो इन्फ्लुएन्स चाहिँ विभिन्न तालिमहरू दिँदाखेरि माइन्डफुल्नेसको ताकुक्क पनि छिराइदियो होइन ए अनि दुई तिनवटा कुराहरू अब सिकाइदिँदा पनि राम्रो लाग्यो कि कति मान्छेलाई सजिलो पनि राम्रो पनि हो त्यो दुई तिनवटा मात्रै एक्सर्साइज गराउँदाखेरि मान्छेको धेरै इम्प्रुभ भएको पायो कि त्यो छोटो यो हुन त अहिले चाहिँ जति पनि हामी अध्ययन भइरहेको छ थोरै र एक्स प्र्याक्टिस पनि थोरै भइरहेको छ त्यो प्र्याक्टिसको दौरानमा पनि धेरैको राम्रो इम्प्रुभमेन्ट भएको कारण पनि हुनसक्छ यसको इफेक्टिभनेसले गर्दा पनि हुनसक्छ म्याम अब चाहिँ यो माइन्डफुलनेस हामीले धेरै नै उपयोगी छ भने त कुरा गऱ्यौँ यो चाहिँ कुन कुन मानसिक रोगहरूमा धेरै प्रभावकारी भएको पाइयो <coughs> अब को चाहिँ मेरो अध्ययनमा चाहिँ यो दुई तिन वर्ष भयो अब मानसिक नै समस्या छ भनेदेखि उहाँहरूको अवेरनेस त कम हुन्छ नि त तैपनि त्यो हिसाबमा पनि सिम्पल पनि अब औषधिको साथसाथै चाहिँ कतिजना मान्छेले अवेरनेसको मात्रै थोर बहुतहरू एक्सर्साइजहरू सिकाइदिँदाखेरि उहाँहरू थोरै पनि माइन्डफुलनेसको एक्सर्साइज गर्न सकेको पायो तर त्यही का अरू अरू भन्ने अब मानसिक बाहेक चाहिँ अब तपाईँको सिम्पल साइकोलोजिकल प्रब्लमहरू डिप्रेसन एन्जाइटीहरू अब डिप्रेसन पनि हाई अब एकदम सिभियर डिप्रेसन छ भनेदेखि त mm -hmm. हामी ध्यान त नगराउँ नै भन्छौँ mm -hmm. किनभने त्यसको धेरै नेगेटिभ इफेक्टहरू so, mm -hmm. छ अब माइन्ड फुटनेस चाहिँ खालि तपाईँको नेगेटिभ सोच आयो भनेदेखि नेगेटिभ फिलिङ आज जस्ट मात्र हुनुहोस् नन जजमेन्टली किन यो राम्रो पनि होइन नराम्रो ना, पनि होइन mm -hmm. पहिला पहिला चाहिँ हामी के गर्थ्यौँ भन्दा थेरापिजाहरूमा चाहिँ कुनै स्ट्रेस छ होइन नेगेटिभ थट्स छन् त्यसलाई फाल्ने नै सोच्थ्यौँ कि हामी तर यसमा चाहिँ मलाई एउटा मन परेको के भन्दाखेरि जस्तै आमाले अब हामी पनि त कहिलेकाहीँ बदमासी गर्छौँ नि अब हाम्रो छोराछोरीले बदमासी हामीले बदमासी गर्दाखेरि आमाले माया गरेर हामीलाई कति मजाले सम्झाउनु हुन्छ नि कुनै दुख दुःख लागेको छ हाम्रो शरीरमा पनि कतै दुखेको घाउ छ भन्दाखेरि पनि माइन्डफुलनेस के सिकाउँछ भन्दाखेरि त्यसलाई माया गर्छ आमाले जस्तो यो राम्रो पनि होइन नराम्रो पनि होइन पेन भनेको राम्रो पनि होइन नराम्रो पनि होइन एक्सेप्ट विथ नन जजमेन्टली भनेपछि यसले अरू मेडिकेसनलाई चाहिँ हेल्प गर्छ माइन्डफुल्नेस मेडिकेसन पनि चाहियो कुनै पनि मानसिक रोगको समाधानको लागि र माइन्डफुलनेस बिचमा साइडमा हेल्प गर्छ होइन अब यसले मन र दिमागलाई चाहिँ कसरी असर पार्दछ अब माइन्डफुलनेस पनि विभिन्न किसिमको माइन्डफुलनेस छ जस्तै विवासनामा गयो भने तपाईँको फिजिकल माइन्डफुलनेस धेरै हुन्छ उहाँहरूको होइन अब फिलिङसँगको माइन्डफुलनेस हो कि हाम्रो थट्सँगको माइन्डफुलनेस हो कि होइन वेदनाको कुरा सोचको कुरा होइन यस्तो सबै कुराहरू आउँछ अनि अफकोर्स अब मन सजिलो भयो भने मनमा तपाईँले अब भनौँ न मन राम्रो भयो मनलाई तपाईँ माइन्डफुल्ली हेर्न सक्नुभयो भनेदेखि अफकोर्स दिमाग चाहिँ एकदम हल्का चङ्गा नै हुन्छ कि भनेपछि यसले मन र दिमाग दुवैलाई असर पार्दछ मन राम्रो भयो भने अफकोर्स दिमाग राम्रो हुन्छ म्याम म्याम अब यो माइन्डफुलनेसको हामीले सकारात्मक पाटो त कुरा गऱ्यौँ अब यसका केही नकारात्मक पक्ष पनि होला र यो कुन अवस्थामा चाहिँ अभ्यास गर्नु हुँदैन हो एकदम सही कुरा हुन त मलाई चाहिँ मेरो पनि अध्ययनको कुरामा मैले त्यस्तो राम्रो हेरेको छैन होइन कतिजनालाई मैले माइन्डफुलनेसको कुराहरू सिकाउँदा चाहिँ दुई तिन सेसनसँग मलाई एकदमै गाह्रो मैले सकिनँ म उहाँलाई भन्छु कि यसरी फिलिङलाई हेर्नुहोस् तपाईँ नन जजमेन्टली यसरी हेर्नुहोस् तपाईँ पेनलाई पेनको रूपमा मात्र हेर्नुहोस् मेरो भनेर नहेर्नुहोस् यसले पेन जस्तै हामीले चन्द्रमालाई चाहिँ मेरो पनि चन्द्रमा होइन तपाईँको पनि होइन नि चन्द्रमाको त्यो स्वरूप भनेको चन्द्रमा मात्रै हो यसको अस्तित्व भनेको चन्द्रमा हो त्यो पेनलाई मेरो पनि होइन तपाईँको पनि पेन होइन भनेर यसो सिकाउँदा सुरुमा गाह्रो भयो भन्छ कि जुन गाह्रो भयो अब जस्तै गाह्रो कस्तो हुने कहिले चाहिँ नबुझ्नले नयाँ कुरा भएको गाह्रो हुनसक्छ कल मान्छे यति स्ट्रेसमा हुन्छ उनीहरूले सक्दैन प्र्याक्टिस गर्न होइन अवेरनेस हल्का अवेरनेस त राख्न सक्छ तर सक्दैन त्यस्तो बेला पनि नेगेटिभ इम्प्याक्ट पाउन सक्छ होइन उनीहरूलाई झन् डिप्रेसनमा जाने अब एन्जाइटी लेभल झन् हाई हुने हुनसक्छ अन्तखेरि अब कराखाले मानसिक रूपमा त उहाँले सिकाउनु नै भएन जस्तै कुनै स्पेसिफिक जस्तो भनिहाल्नु भयो डिप्रेसन एङ्जाइटीका कुरा अरू कुनै स्पेसिफिक कन्डिसन छ जहाँ चाहिँ माइन्डफुलनेस प्रयोग गर्ने हुँदैन अथवा माइन्डफुलनेस प्रभावकारी हुँदैन अब माइन्ड फुलनेस प्रभावकारी चाहिँ नहुने चाहिँ कस्तो भने एकदम एक्सट्रिम त्यो प्रेसरमा त्यो प्रभावकारी हुँदै हुँदैन होइन उसले नै सक्दैन त्यो अवेरनेस नै हुँदैन उसको ध्यानै अरूसम्म गरेर आउँछ प्रेजेन्टमै बस्न सक्दैनौँ होइन एउटा माइन्डफुलनेसको अर्को एउटा परिभाष त प्रेजेन्टमा बस्नु हो मोमेन्ट टु मोमेन्टमा बाँच्नु मोमेन्ट टु मोमेन्टमा ब्रिद गर्नु यस्तो अन्त त्यही कारण भनेपछि प्रेजेन्टमा हुन सक्ने अवस्थामा मात्र माइन्डफुलनेस प्रभावकारी भयो होइन एउटा धेरै प्रभावकारी चाहिँ त्यो हुनसक्छ भन्दाखेरि चाहिँ अरूलाई प्र्याक्टिस चाहिन्छ तर एकदम कराखाले मानसिक रोग लागेको र एकदम हाई सिभियर डिप्रेसनमा छ र उसले सोच्न सक्ने स्थिति नै छैन हौ हाम्रो कुरा नै सुन्न सकिरहेको हुँदैन भन्दा कतिजना बि बिरयानी अथवा क्लाइन्टहरूले हाम्रो पुरानै ध्यान दिएर सुक्न सक्दैन त्यति बेला त अफकोर्स प्रभावकारी हुँदै हुँदैन अवश्यमा माइन्डफुलनेसको बारेमा विभिन्न सोध अध्ययन भएका छन् होला अहिलेसम्म भएको अध्ययनहरूले माइन्डफुलनेसको बारेमा के के पत्ता लगाएको छ ओके माइन्डफुलनेसको बारेमा चाहिँ हो अब मलाई पनि त्यस्तरी एकदम धेरै रिसर्च त गरेको छैन वेसमा जाने हो भनेदेखि तपाईँको त्यो आत एट हप्ता एट विक्सको माइन्डफुलनेस प्रोग्रामहरू हुन्छ जहाँ चाहिँ के छ एकदम हन्ड्रेड पर्सेन्ट त प्रुफ त थाहा छैन तर धेरै नै प्रुफ भएको के पायो भने डिप्रेसन चत्तै गएको होइन सायद उहाँको त पासको समेत गरी त्यो हुन्छ नि पास्ट ड्रमा पास स्ट्रेस पास डिप्रेसनहरूको सबै त्यसमा सिकाउँछ होला अनि मैले चाहिँ धेरै नै अध्ययनमा र इन्टरनेटमा पनिदेखि लिएर अरू बुकहरूमा पनि पढ्दाखेरि एट विक्सको त्यो माइन्डफुलनेस प्रोग्रामहरू हुँदो रहेछ जस्तो त्यसमा चाहिँ एकदम डिप्रेसन त चत्तै गएको एन्जाइटीहरू राम्रो भएको उनीहरूको त्यो चाहिँ मैले धेरै भएको भनेपछि पोजिटिभ इफेक्ट देखियो अब चाहिँ माइन्डफुलनेस कसरी गरिन्छ जस्तै यहाँले धेरै भयो प्र्याक्टिस गराइरहनु भएको छ आफू पनि स्वयं प्र्याक्टिस गरिरहनु भएको छ त्यही भएर हाम्रो साथीहरूले सुनिरहेको साथीहरूलाई चाहिँ कसरी यो विधि गरेर ठिक होला भन्न चाहनुहुन्छ अब त सुरुको क्वेसन पनि तपाईँले एकदम सिम्पली डिफाइन गर्नु भने जस्तै म चाहिँ डे टु डे लाइफमा गर्न मिल्ने चाहिँ दुई तिनवटा कुराहरू भन्छु जस्तै अब कतै अग्नि पनि सायद मैले भनेँ होला हामी भाँडा त पक्कै माझ्छौँ घरमा होइन अब कतिजना हाउसवाइफहरू हुन्छ आफ्नो छोराछोरीलाई खुवाउनुपर्ने पकाउनुपर्ने भाँडा माच्नुपर्ने त्यो काम सघापछि त्यो गर्छु त्यो काम सघापछि त्यो गर्छु होइन माइन्डमा कस्तो हुन्छ भने प्रिय अकुपाइट खाना पकाएर आएको छु अब न अब होमवर्क गराइदिउँ कि छोरा छोरीलाई भन्ने हुन्छ प्रि अकुपाइड हुन्छ सो mm -hmm. so, हरेक काम माइन्डफुल्ली गर्न सक्छौँ जस्ट अवेर भए भए इन्जोय मोमेन्ट टु मोमेन्ट इन्जोय गरी गरी तपाईँ भारा बाँच्दा भाराई मात्रै बाँच्नु पऱ्यो कि त्यसको mm -hmm. मिठासै अर्को हुन्छ कि मिर्यकल नै अर्को हुन्छ mm -hmm. तपाईँ खाना पकाउँदा खानै मात्रै पकाउनु पऱ्यो कि हो अवेर त हुनु पऱ्यो वरिपरिको अवेर त हुनुपर्छ होइन टेक्निकल भएर जान्छ हामी okay. होइन टोटल्ली अब अवेरै अवेर त हुन सक्दैनौँ यु okay. विल टोटल्ली मेकानिक होइन टोटल्ली टेक्निकल तर खाना खाँदाखेरि पनि माइन्डफुल्ली चपाएर मिठास लिली होइन कस्तो स्वाद आइरहेको छ त पेट भर्नको लागि खाना खाना खानको लागि खानु पऱ्यो चिया खाँदा पनि चिया पिउनको लागि खानु पऱ्यो हतार हतार ए मलाई चियाको प्याज लाग्छ भने जबरजस्ती चिया चिया खाने होइन होइन अनि अब जस्तै लुगा धुँदाखेरि भयो दैनिक जीवनमा लुगा धुनु पऱ्यो कि तपाईँले सकाउने होइन लुगा धुने म हतारत सका अर्को काम लुगा धुँदाखेरि मजाले लुगा धुनु पऱ्यो त्यो त प्र्याक्टिस हो जब प्र्याक्टिस गर्दै जानुहुन्छ त्यसको मजा लिन सक्नुहुन्छ कि नदिए पहिला पहिला लुगा धुन चाहिँ जा झ्याउ लाग्छ त्यसपछि त्यो प्र्याक्टिस लुगा धुनमा मजा आउन थाल्छ खाना मजा आउन थाल्छ होइन तपाईँको खाना पकाउँदा मजा आउन थाल्छु अनि माइन्ड फुलनेस ब्रिदिङ हो धेरै युज भएर अब ब्रिदिङ नै लाइफ भन्ने कुरा गरिन्छ होइन mm. अब माइन्डफुल्ली ब्रिथ गर्ने ब्रिथ आउट गर्ने होइन अनि mm. पछि आएर चाहिँ तपाईँको माइन्डफुलनेस अलार्महरू लाउन सकिन्छ हाम्रो दिमाग चाहिँ हामी तपाईँ जोसुकै होस् माइन्ड प्रायः कता पास र फ्युचरमा भएर प्रेजेन्ट हुँदैन पन्ध्र पन्ध्र मिनटमा माइन्डफुलनेस अलार्म लगाइदिने मोबाइलमा एटलिस्ट कि म कहाँ छु भने एकछिन अवेर हुने र ब्याक टु फेरि प्रेजेन्टमा हुने भनेपछि हामीले जे जहिले जसरी गरिरहेका छौँ माइन्डफुल्ली प्रेजेन्टमा भएर ओके अब के छुट्टीको कुरा भन्दाखेरि चाहिँ कहिले काहीँ माइन्डफुल्ली भन्दैमा प्रिजना पनि बस्न एकदमै गाह्रो हुन्छ कहिले काहीँ होइन हाम्रो मन शरीर जहिले पनि प्रायः पास र प्रिजना भइरहन्छ र कहिले काहीँ हुन्छ नि अब हाम्रो मन त अब कहिले काहीँ बुझिसकेपछि म के भन्छु भनेदेखि कहिलेकाहीँ हाम्रो मन अब चाहँदा नचाहँदा पनि हामी डे ड्रिमिङ गरेर आउँछौँ हिजो कुरा सम्झेर अथवा दुःखी भएर आउँछन् यो कुरालाई चाहिँ माइन्डफुल्ली लिनुहोस् नन जज एक्सेप्ट गरिदिनुहोस् यो राम्रो पनि होइन पनि होइन तर माइन्डफुल्नेस भन्ने कुरा बुझिसकेपछि अलिकति प्रिजेन्टमा आउने कोसिस गर्नुहोस् हजुरको विचार र समयलाई धेरै धेरै धन्यवाद हामीले साइकोथेरापिस्ट र क्लिनिकल हिप्मोथेरापिस्ट रोजिना मानन्दरबाट माइन्डफुलनेस भनेको के हो यसका फाइदा बेफाइदा माइन्डफुलनेस र मानसिक स्वास्थ्यको सम्बन्ध रेसको यसको कार्यविधिबारे थाहा पायौँ अब हामी कार्यक्रमको तेस्रो खण्ड अर्थात् साइक विज्ञान टिपमा प्रवेश गर्दैछौ साथी तपाईँलाई मिठो खानेकुरा खाँदा कस्तो अनुभव हुन्छ र त्यसै गरी आफूलाई नमिठो लाग्ने खानेकुरा खाँदा खाने खाने कस्तो अनुभव हुन्छ के हाम्रो खाना र स्वादको सम्बन्ध हाम्रो दिमागसँग छ त के हाम्रो खानाले हाम्रो दिमागी प्रक्रिया र अवस्थालाई असर गर्छ यदि गर्छ भने कसरी गर्छ र कस्ता कस्ता खानेकुराहरू खाएमा हाम्रो हामीसँग जो खानेकुरा भनेपछि हुरुक्कै हुन्छन् उनी खाना र दिमागको सम्बन्ध बारेमा के भन्छन् त अब सुनौ न त है सुफी कवि रुमीले भनेका छन् एउटा भोको मानिस र अर्को अघाईको मानिसले खानेकुरालाई हेर्ने दृष्टिकोण फरक हुन्छ यस भनाइबाट मानिसको मन मस्तिष्क र खानाको गहिरो सम्बन्ध छ भने बुझ्न सकिन्छ खाना खाने समयमा हाम्रो मनमा उत्पन्न हुने विचार र भावनाले पनि हाम्रो पाचन प्रणालीमा असर पार्न सक्दछ सकारात्मक सोच र भावनाहरूले हाम्रो शरीरमा पाचन प्रक्रियामा मद्दत पुऱ्याउने रसायनहरूको उत्पादनमा मद्दत पुऱ्याउँदछ तर यदि खाना खाँदा हाम्रो मनमा नकारात्मक सोचहरू बढी आउँछ र खाएको खानाप्रति ग्लानीको भावना आउँछ भने उक्त खाना पूर्ण रूपमा पस्न सक्दैन र शरीरमा अतिरिक्त बोसोको रूपमा जम्मा हुन जान्छ यसले गर्दा मोटोपन लगायतका पाचन प्रणालीसँग सम्बन्धित समस्याहरूको खतरा रहन्छ त्यसैले हामीले केही कुरा खाँदा हाम्रो मनमा उत्पन्न हुने विचार र भावनालाई ध्यान दिन जरुरी छ के तपाईँलाई थाहा छ हाम्रो शरीरलाई मात्र नभई हाम्रो मन मस्तिष्कलाई स्वस्थ राख्न पनि खानाको निकै ठुलो भूमिका रहेको हुन्छ खानामा पाइने विभिन्न प्रकारका तत्त्वहरू जस्तै भिटामिन प्रोटिन आदिले हाम्रो दिमागी विकास र दिमागलाई चुस्त स्फूर्त राख्नलाई मद्दत गर्दछन् हाम्रो खानाबाट पूर्ण रूपमा शारीरिक र मानसिक फाइदाहरू लिनेको लागि हामीले थरी थरीका खाना खान जरुरी छ यसका लागि फरक फरक रङका फल र सब्जीहरू खान सकिन्छ यसै हामीले पर्याप्त मात्रामा प्रोटिनयुक्त खानेकुराहरू खानुपर्दछ यस्ता खानाहरूमा माछा मासु अन्डा चना दाल गेडागुडीहरू ओखर बदाम आदि पर्दछन् अतिरिक्त चिल्लोयुक्त खानेकुराहरू कम खानु खानुपर्दछ भन्ने कुरा सबैलाई थाहा भएको कुरा हो तर हाम्रो मस्तिष्कलाई आवश्यक पर्ने ओमेगा थ्री र ओमेगा सिक्स लगायतका चिल्लो पदार्थ पाइने खानेकुराहरू चाहिने मात्रामा खान जरुरी छ यसका लागि ओखर बदाम सूर्यमुखीको तेल दुध दही चिज अन्डा माछा आदि सेवन गर्न सकिन्छ हामी नेपालीहरू चिया र कफीका एकदमै पारेकी छौँ यो सबैलाई थाहा भएकै कुरा हो तर तपाईँलाई थाहा छ चिया र कफीमा पाइने क्याफिन नामक तत्त्व बढी भयो भने हामीमा तनाव र रह नैरास्यता बढ्न सक्दछ त्यसैले चिया र कफी कम खाँदा हामीलाई फाइदा पुग्दछ हामी मध्ये कतिको कम पानी पिउने बानी छ तर हामीलाई एक दिनमा कम्तीमा पनि तिन लिटर पानी पिउनु आवश्यक छ शरीरमा पानीको मात्रा कम भएमा आलस्यताका साथै ध्यान दिने शक्ति र सोच्ने शक्तिमा पनि असर पार्दछ त्यसकारण यस कुरामा सजग हुन जरुरी छ समयको परिवर्तनसँगै अहिलेको आधुनिक युगमा विभिन्न अप्राकृतिक तत्त्वहरू मिसिएको खानाहरूको बिक बिकी छ हामीले प्रयोग गर्ने विभिन्न जङ्क फुड र फास्ट फुडहरूमा स्वाद बढाउनको लागि गुल्योपन बढाउनका लागि ताजा राख्नको लागि र रा रङका लागि मोनोसोडियम ग्लुटामेट यानि कि एमएसजी सल्फर डाइअक्साइड टाट्रा जाइन जस्ता पदार्थहरूको प्रयोग भएको पाइन्छ यस्ताहरूले हाम्रो शरीर र मस्तिष्क दुवैमा असर पार्दछ त्यसैले यस्ता वस्तुहरू मिसिएका खानेकुराहरू कम खाँदा फाइदा पुग्दछ धन्यवाद साथी र मस्तिष्क सम्बन्धको जानकारी मनोजिज्ञासाका विभिन्न प्रस्तुति सँगै अब हामी कार्यक्रमको अन्त्यतिर आएका छौँ हरेक साता तपाईँ हामीलाई उज्यालो नाइन्टी नेटवर्कमा सवा देखिन 6 बजे सम्म सुन्न सक्नुहुन्छ हामी मानसिक स्वास्थ्य मनो मनो र मनोविज्ञान सम्बन्धी जानकारी र विभिन्न तथ्यहरू तपाईँलाई सुनाउँछौँ कार्यक्रम मनोजिज्ञासामा हामीलाई प्रत्याचार गरेर कार्यक्रम कस्तो भयो भनेर भन्न पनि सक्नुहुन्छ साथै एसएमएस गरेर वा इमेल गरेर तपाईँको मनमा उत्पन्न हुने समस्या र जिज्ञासा टिपाउन सक्नुहुन्छ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 एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे साठी बयानब्बे एक्काउन्न उनान्सेमा आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन सक्नुहुन्छ र साथै हाम्रो यो कार्यक्रम उज्यालो अनलाइन डट कम सँगै साइक वेबसाइट डब्लुडब्लु डट साइक पनि सुन्न सक्नुहुन्छ हामीलाई फेसबुकमा साइक नेटवर्क नेपाल पेजमा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 हाम्रो मानसिक स्वास्थ्यको सम्बन्धको बारेमा चर्चा गर्मागलाई असर गर्छ भन्ने कुराको जानकारी दिँदै साइक विज्ञान टिप पनि दिऊ आशा छ तपाईँलाई हाम्रो कार्यक्रम रोचक र लाभदायी लाग्यो होला आजको कार्यक्रम सुनिदिनु भएकोमा धन्यवाद साथै प्राविधिक रूपमा सहयोग गर्ने सन्दीप सुन्दासलाई अर्को शनिबार मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी रोचक सामग्री ल्याउने नै छौ आजलाई म सुजन श्रेष्ठ रिक् कार्यक्रमबाट बिदा लिन्छौ नमस्कार